र्पण सुधैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समय सँगै इन्टरनेट लाइनमा के सारहनु भएको साँझ साढे छ बजीको अर्पणलाई स्वागत छ म सुजिता हमालप्लासिकको दाउड्नेमा एक युवकको व्यवहार स्थित सब आशा फेला परेको छ वर्तघाट नगरपालिकाको वडा नम्बर चारको दौडने जंगलको कहरे अन्दाजे अठार बीस वर्षको जस्तो देखिने एक युवकको टाउको एकातिर र शरीर अर्कातिर भएको अवस्थामा करिब एक महिना अघि घाँटीमा सटको पासो लगाई झुण्डिएर आत्महत्या गरेकाले सब पुरै सड़ेको र टाउको झुण्डिएर एका एकातिर र शरीर एकातिर भएको नसक्ने इलाका प्रहरीकाले वर्गघाटले सुनाएको छ जंगल घाँस दाउरा साने क्रममा महिलाहरूले दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए कारी पाउन पुगे साथ पुगेको प्रहरले सपूर्ण रूपमा सडिसकेकोमा उक्त सबको नजिकै कालो झोला र त्यो झोलामा बाइबलको किताब रहेको र किताबमा राजेश लेखिएको बताइएको छ पूर्व पश्चिम राजमार्गबाट करिब चार सय मिटर तल भेटिएको हो मृतकको प्रकृति हेर्दा संगलको भिरमा गहिरो आत्महत्या गरेको हुन सक्ने प्रहरले गराउनी को लार्वा खोज रष्ट कर अभियान संबंधी एक दिने तयारी गोष्ठी आज रत्नगर में संपन्न हो खोज रष्ट कर अभियान को पूर्व संध्या में अभियान कसरी भने करने भयंसेवी का गोष्ठी आयोजना कर जिला जनस्वास्थ्य कार्य भरतपुर यही असार चौबीस गति देखि रत्नगर रपुर नगरपालिक में खोज रष्ट कर अभियान शुरू विगत तीन चार वर्ष अघि महामारीको रूपमा देखिएको डेंगू रोग यस वर्ष पनि महामारीको रूपमा देखिन सक्ने भएकाले कोस र नष्ट भन्ने अभियान शुरू गर्न लागेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम बताउनुभयो सो अवसरमा भेक्टर कन्ट्रोल निरीक्षक केसीले रत्नगरमा सोह्र सनामा रोग देखिएको जानकारी दिनुभयो भरतपुर नगरपालिका भन्दा रत्नगरमा डेंगू रोगी कम देखिए पनि समयम सचेत रहनुपर्ने उहाँले बताउनुभयो गतसाउदेखि अहिलेसम्म दुई हजार एकतिस जनामा रगत परीक्षण गरिएकोमा रत्नगरमा सोह्र र भरतपुरमा एक सय उन्साठी सनामा डेंगू देखिएको छ चितुअनु बाहेक नलप्रासी रूपन्देही जिल्लामा समेत मानिसको रगत परीक्षण गर्दा तीन सय से सन्ताउन्न सनामा डेंगू देखिएको निरीक्षक केसीले बताउनुभयो बिहान बेलुका फुरासले ढाक्ने कपडा लखाउनु पनि पानी जम्न नदिने शुल्क प्रयोग गरेमा डेंगूबाट बस्न सकिने चिकित्सकहरूले बताएका छन् vamos a ver लप्रासीका बाल विकास केन्द्रहरूको अवस्था दिन प्रतिदिन खस्किँदै गएको सरकारवालाहरूले बताएका छन् आज जिल्ला शिक्षा कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा सहभागी सरकारवालाहरूले बाल विकास केन्द्र नै बन्न नसकेको बताएका हुन् बाल विकास केन्द्रको व्यवस्थापन राम्रो हुन नसकेका कारण बाल शैक्षिक अवस्था पनि कमजोर भएको सहभागी सरकारवालाहरूले बताएका थिए दिनानुदिन बाल विकास केन्द्रहरूमा बाल बालिकाको भर्नादर अत्यन्त न्यून हुँदैछ सानो र संस्थागत विद्यालय प्रतिको आकर्षण बन्नुले पनि बाल विकास केन्द्रको अवस्था बिग्रदै गएको छलफलमा सहभागीहरूले बताएका थिए बाल विकास केन्द्रको प्रबन्ध विकासमा सरकारवाला निकाय र अभिभावकको जिम्मेवारी बढाउनु पर्नेमा सहभागीले जोड़ दिएका थिए बाल विकास केन्द्रको व्यवस्थापन राम्रो बनाउने गर्नुपर्ने कामहरू मोनिटरियनको काम प्रभावकारी बनाउन पर्ने बाल बालिकाको क्षेत्रमा काम गर्ने विश्व नेपाल लका सरकारी संस्थाहरूसँग काम गर्नुपर्ने कुरामा सहभागीहरूले जोड़ दिएका थिए एकीकृत योजना बनाएर बाल विकास केन्द्रलाई बनाउनुपर्ने जिल्ला शिक्षाधिकारी खड्क बहादुर कुमारले बताउनुभयो उहाँले बाल हुने विभिन्न हिंसा रोक्न कड़ा कदम चाल्ने बताउनु भएको थियो कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी गोपाल कडेल बुद्धराज बस्याल तोपानाथ लम्सार विद्यालय निरीक्षक पशुपति भट्टाई पत्रकार महासंघका पूर्वाध्यक्ष टिकाराम गैरे महिला विकासकी बनिता तुलाधर बाल कल्याण अधिकारी तथा पत्रकार रवि गौतम लगायतले बाल विकास केन्द्रको विकास र संरक्षणमा सरकार सरकारवालाहरूको प्रभावकारी भूमिका जरुरी रहेको र विद्यार्थीको संख्या बढाउन विशेष कार्यक्रम ल्याउनु पर्ने बताएका थिए नौलप्रासीमा पाँच सय सतहत्तर बाल विकास केन्द्र रहेकोमा तीसवटा केन्द्र समुदायले सञ्चालन गरेको र अन्य विभिन्न विद्यालयमा सञ्चालित रहेका छन् नवलप्रासीमा पहिलो पटक आजबाट एसआईबी संक्रमितले खाने औषधि एआरटी वितरण गरिएको छ संक्रमितहरूलाई औषधि वितरण गर्न पृथ्वी चन्द्र अस्पताल प्रासीमा एआरटी सेन्टरको स्थापना गरिएको छ प्रासी अस्पतालमा सेन्टर स्थापना भएपछि संक्रमितले आफूले खाने औषधि एआरटी भरतपुर र बोटोलबाट ल्याएर खानी बाध्यताको अन्त्य भएको छ करिब दुई सयको संख्यामा एसआईबी संक्रमित रहेको एक सरकारसँग सरकारवाला संस्थाले सनायकुछ, छ संक्रमितले पहिला पहिलादेखि जिल्लामै औषधि पाउनु पनि माग गर्दै आएका थिए यी आरटी सेन्टरको एक कार्यक्रमका विश्व प्रमुख जिल्लाधिकारी हरिप्रसाद मैनालीले औपचारिक शुभारम्भ गर्नुभएको थियो नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लोडसेडिङ घटाउने भएको छ प्राधिकरणले जारी गरेको सूचना भोलिदेखि लागू हुने जनाएको छ नयाँ तालिका अनुसार भोलिदेखि हप्तामा चार दिन सात घण्टा दुई दिन साढे छ घण्टा र एक दिन छ घण्टा बेसुली कटौती हुनेछ अहिले सातमा साढे घण्टा लोडसेडिङ हुँदै आएको अवश्य चालिस घण्टा मात्रै बत्ती जानेछ शा। नदीमा जलस्तर बढेर विद्युत गृहहरूले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो वर्ष एममा पनि माग अनुसार आपूर्ति हुन नसक्दा लोडछणिङ भने सधैँ कायम हुने प्राधिकरणले प्रश्न पारेको छ डेंगू रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले कस्तो पहल गर्नु पर्ला एनचेतना वृद्धि विकीटनाशक औषधिको वितरण दीर्घकालीन नीति अर्पण जन आवाज में तुने जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप गी एक स्पेशलएल पोल टाइप गरी आपूला लगे उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जन को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने ट्राफिक खबर यति बेला नानगढी टोला विरगं सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मगलिन्द ओबिसी काठमाडौँ सड़क खण्ड मुगलिन्द मौली पोखरा सड़क खण्ड र नानगढ रासी बोल सडक खण्ड पनि खुल्ला छ ट्राफिक खबर को साथ में फोटो पॉइंट फोर डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राचौ चितौवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचाली मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम तेत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले छनाएको छ त्यस्तै भोलि दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाई छ मौसम हेरे सोप्रति सूचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो शून्य छपन्न नम्बर शून्य छपन्न इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ मेल ठेकेना होइनका लागि रेडियो अर्पण सँगै टन एनपीबाट पनि संसारभरिकै साथ सङ्घ भएको साँझ साढे छ बजेको